अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय मेगाहार्ज र यो कार्यक्रम नारी सरोकार नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम सरकारमा तपाईँ यति बेला सुन्दै रहेडियो अर्पण एक सबैकाहरूसँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि कार्यक्रम नारी सरकार लेकर हमी हरेक हफ्ता को बिहार बिहान सातिसम तीस्थित हमी नारी संबंधी विविध जानकारी महिला मधि हिंसा अन्याय अठिस विभिन्न क्षेत्र में दुर्व्यवहार सामिक सांस्कृतिक राजनैतिक विभिन्न क्षेत्र में महिला को निम्न सहभागिता लगाय का विषय में चर्चा करने महिला अंत भाग दीदी बहनी कार्यक्रम में कुरा महिला अधिकार हक अधिकार विषय में जानकारी नारी में जानकारी आज भने कार्यक्रम नारी सरकारमा हामीसँग हुनुहुन्छ सा महिला साना किसान कृषि सहकारी संस्थाकी व्यवस्थापक पूर्णमाया अधिकारी तिमी सिन्हा पूर्णमायाजी यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम नारी नमस्ते म पूर्णमाया अधिकारी महिला साना किसान कृषि सहकारी संस्था व्यवस्थापकको तर्फबाट नेपालीहरूको भाँडा बढादी पनि आइसकेको छ है यहाँलाई धेरै शुभकामना म पनि शुभकामना दिन चाहन्छु देशभरिका महिला तथा दाजुभाइ बुवा आमा दिदीबहिनीहरूलाई नजिकिँदै गरिरहेको विजयादशमी दुई हजार सत्तरीको विजयादमी दि, तथा दिपावलीको अवसरमा सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आइरहेको दसैँ तथा दिपावलीको एउटा रहरले करले होइन एउटा रहरले एकदम खुसियालीका साथ मनाऊ भन्ने एउटा सन्देश दिन चाहन्छु हजुर हामी कुराकाललाई अगाडि बढाउँछ जस्तै महिला साना किसान कृषि सहकारी संस्थाको स्थापना चाहिँ कहिले भयो महिला साना किसान कृषि सहकारी संस्था लि कठारको स्थापना दुई साल एक महिना वैशाख महिनाको सात गते दर्ता हुन गएको हजुर सन्धै एघार वर्ष जति हुन लाग्यो हजुर एघार वर्ष लगभग भयो हजुर जस्तै म के यसको उद्देश्य भन्नुपर्दा के रहेको सर यस महिला सानाकी नामै त्यसको महिला छ विशेष mm -hmm. गरी महिलाहरूको आर्थिक तथा सामाजिक विकास र नेतृत्व विकास गर्ने एउटा उद्देश्य लिएको छ उहाँहरूको परिवारमा उहाँहरूको समाजमा उहाँहरूलाई एउटा उच्च स्थान दिनको लागि नै यो संस्था दर्ता भएको हो र यो संस्थाले कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ जस्तै जनशक्ति सदस्य कतिजना यस महिला सानाकी शान्ति सहकारी संस्था मा शेर सदस्य हुनुहुन्छ तेह्र सय छब्बिसजना र कर्मचारीहरू हुनुहुन्छ चारजना हजुर सबैजना महिला नै हुनुहुन्छ यसको कार्यक्षेत्र चाहिँ कठार गाविसभित्र अवस्थित महिला घर परिवार घरदुरी समेट्नुहुन्छ जसमा मै यस कठार गाविसभित्र घरधुरी सङ्ख्या रहेको छ सोह्र र हाम्रो संस्थामा आबद्ध हुनुभएको सेवासबसहरू चाहिँ तेह्र सय छब्बिसजना जस्तै पहिले अब एघार वर्ष झन्डै हुन लागेको छ है पहिलेको अवस्था र अहिलेको अवस्थामा चाहिँ के फरक छ अब सुरुको अवस्थामा जसरी समूह भर्खर सुरुवात भयो संस्था त्यो अवस्थामा एउटा महिलाहरूमा यो सहकारी भनेको के हो यसमा बसेर के हुन्छ भन्ने कुरा उहाँहरूमा एकदम अन्विश्वासको कुराहरू अनि संस्था सहकारी भन्ने कुरा के हो भन्ने कुरा थाहा थिएन भने अहिले एघार वर्षको दौरानमा आइपुग्दा चाहिँ एउटा हामीलाई अहिले के अनुभव भएको छ भन्दा अब सहकारीमा बस्नुपर्छ प्रत्येक घर घरमा सहकारीहरू हुनुपर्छ हामीलाई त्यस सहकारीमा बस्दाखेरि सबै आफ्नो आर्थिक कारोबारदेखि लिएर एउटा समाजमा एउटा घर परिवारमा पनि एकदम सुरक्षित एउटा एक घरको कारोबारमा पनि महिलाहरूको एकदम आर्थिकमा सहभागिता हुने भएको कारणले गर्दा पनि सहकारीमा बस्न अहिले चाहिँ एकदमै सजिलो भएको छ हिजोको अवस्थामा चाहिँ अलिकति सहकारीमा बना बस्न उहाँहरूलाई भन्नुपर्दा बचत गर्ने कुरा आउँछ बचत कसरी गर्ने हामीसँग पैसा पनि हुँदैन भन्ने कुराहरू हुन्थ्यो भने अहिले भनेको अब एक सिप सबैमा हुने भयो अनि एउटा पैसा कसरी कमाउन सकिन्छ भविष्यको लागि कसरी सुरक्षित गर्नुपर्ने रहेछ भन्ने कुराहरू अहिले उहाँहरूमा एकदम जागरुक भएको कारणले गर्दा पनि पहिला त्यस्तो थिएन अहिले चाहिँ त्यस्तो भएको कारणले गर्दा अलिक सजिलो भएको छ जस्तो बसत गर्ने ऋण लिने सुन्नु प्रक्रियाहरू छ आर्थिक कारोबार चाहिँ सेयर सदस्यहरूलाई मात्रै गर्नुहुन्छ कि बाहिर बाहिर व्यक्तिहरू नै गर्नुहुन्छ हजुर अब हाम्रो संस्था सहकारी भएको कारणले गर्दाखेरि सहकारीमा आबद्ध सेयर सदस्यहरूलाई मात्र ऋण कारोबार गरिन्छ र बचत पनि स सहकारीमा आबद्ध समूहहरू हुन्छ हाम्रोमा उहाँहरूलाई मात्रै बचत गर्न दिन्छ उहाँहरूको अब व्यक्तिगत बचतहरू दैनिक बचतहरू पनि उहाँको बच्चाहरूको पनि गरिन्छ अब ऋण कारोबार चाहिँ समूहमा आबद्ध हुने सेयर सदस्यलाई मात्रै दिन्छ हामीले बचत गर्न चाहिँ अब आफ्नै सेयर सदस्यलाई सेयर सदस्यलाई मात्रै गर्छ यस्तो ऋण झिक्दाखेरि कति ब्याज लिनुहुन्छ र बचत गर्दाखेरि कति ब्याज लिनुहुन्छ त्यही सुधारिनुहोस् अब ऋण झिक्दा चाहिँ ऋण चाहिँ हाम्रो तिन प्रकारको जस्तै अब एउटा स्वरोजगार कर्जा भन्ने पनि छ एउटा लघु कर्जा भन्ने छ एउटा मासुजन्य ऋण भन्ने छ जुन नेपाल सरकारले गरिब किसान समक्ष पुगोस् भनेर एउटा हामीलाई ऋण ल्याउने एउटा हाम्रो साना किसान विकास ब्याङ्क मार्फत हामी ल्याउँछौँ र त्यसमा अब नौ मासुजन्य ऋण छ भने लघु कर्जामा चाहिँ साढे र स्वरोजगारमा बाह्र छ उहाँहरू उहाँहरूसँग हामीले हामीले दिएको ऋणको ब्याज त्यसरी लिन्छौँ भने उहाँहरूले गर्नुभएको बचतको चाहिँ समूहको बचतको चाहिँ नौ पर्सेन्ट छ भने बाल बचतहरूमा अन्य बचतहरूमा अन्य बचतमा सात पर्सेन्ट छ र बाल बचतमा चाहिँ नौदेखि एघार पर्सेन्टसम्म त्यो बचतको एउटा अवधि हुन्छ त्यो अवधिअनुसार नै ब्याज प्रदान गर्ने गर्छौँ हामीले जस्तो सबैजना महिला नै आबद्ध हुँदैछ है जस्तै पुरुषहरूले चलाउने सहकारी संस्था र महिलाहरूले चलाउने सहकारी संस्थामा यहाँलाई चाहिँ कस्तो भिन्नता लाग्छ त्यो त अब यस्तो अब हामीले कति समाचारहरू पनि सुन्छौँ कति छेउछाउका छिमेकी संस्थाहरूमा पनि हेर्छौँ एउटा महिलाले चलाउँदा चाहिँ कस्तो भन्दा जुन महिला नै आबद्ध हुने संस्थामा है अनि भोलि ऋण कारोबार गर्दा पनि पुरुषभन्दा महिलामा चाहिँ अलिकति ऋणको डर पैसा लगेर सदुपयोग गर्नुपर्छ भन्ने र जस्तै अब श्रीमान र श्रीमती हुनुहुन्छ श्रीमानले ऋण लिनुभयो लिन भने श्रीमतीलाई कतिपय थाहा नै हुँदैन कहाँबाट ऋण ल्याउनु भएको छ भने कुरै थाहा हुँदैन तर श्रीमतीले लिनुभयो लिन लिन भने चाहिँ मैले यसरी ऋण ल्याएको छु एउटा घर कोरियामा सल्लाह भएर मात्र ऋण लिन आउनुहुन्छ श्रीमतीहरू र अनि त्यो पैसा लगिसकेपछि कसरी तिर्ने भने उहाँहरूमा एउटा सुरुदेखि नै छुट्टै खालको भावना हुने र मैले पैसा तिर्नुपर्छ मैले पैसा तिर्नको लागि केही काम गर्नुपर्छ जुन उद्देश्यमा ऋण लिनुभएको हो त्यो उद्देश्यअनुसार मैले काम गरेँ भने मलाई ऋण तिर्न सजिलो हुन्छ र त्यसबाट मुनाफा हुन्छ त्यो मुनाफाबाट मैले आफ्नो घर चलाउन सजिलो हुन्छ भन्ने उहाँहरूलाई एकदमै मनमा त्यो डर हुने भएको गर्दा पनि सहकारी संस्था हाम्रो महिलाकै भएको कारणले गर्दा संस्था सफल भएको जस्तो मलाई लाग्छ विभिन्न अब जस्तो हुनाले हाम्रो संस्थामा चाहिँ असुल दर नै रहेको छ जुन लयको ऋणहरू डुबेको छैन र अन्य छिमेकी सहकारी संस्थाहरूमा पुरुषको संस्थाहरूमा चाहिँ संस्थाको आर्थिक पनि अलिक अनियमितता भएको त्यस्तो चाहिँ हामीले भेटिएका छौँ होइन जस्तै हुन्छ नि भित्र आर्थिक कारोबारमा कहिले काहीँ झन्झट झमेलाहरू आइपर्छन् कि त्यस्तो अहिलेसम्म त्यस्तो झन्झट झमेला चाहिँ अलि आइपरेको छैन जस्तो समस्याहरू केही देखिन्छ समस्या अब यदि कुनै बेलामा ऋण कारोबार गर्दा एकदम घरमा सिरियसै बिरामी छ त्यस्तो अवस्थामा अब कुनै कुनै बेलामा चाहिँ एक दुई महिना यताउता ब्याजमा अलिकति समस्या हुन्छ त्यति हुँदा नि उहाँले उहाँको लागि हामीले के गर्ने भनेर त्यो पहिले उहाँले हामीलाई जानकारी दिनुहुन्छ त्यो अनुसारले हामीले व्यवस्था मिलाएको हुन्छौँ र उहाँहरूले चाहिँ मासिकै ब्याज दिने व्यवस्था चाहिँ मिलाएको हुन्छ जस्तो महिलाहरू आबद्ध हुनुहुन्छ है जस्तै महिलाहरूको अवस्था चाहिँ यहाँले के देख्नुहुन्छ जस्तो सहकारीमा आबद्ध भएपछि उहाँहरूमा भएको हुन्छ नि परिवर्तन यहाँले के देख्नु छ अब एउटा महिलाले मैलामा परिवर्तन आउने कुरा के कुरामा हामीले चाहिँ बढी देखेका छौँ भने बुढेसकालको लागि बचत जम्मा गर्नुपर्ने छ बुढेसकालको एउटा सहारा भनेको बचत हो भोलिको दिनमा कस्तो अवस्था आइपुग्छ र अहिले हामीले कमाएको जुन पैसाहरू छ आजै कमाएर आजै सिद्ध्याउनु हुँदा भोलिको लागि केही सञ्चित गर्नुपर्छ भन्ने एउटा महिलाहरूमा चाहिँ त्यस्तो खालको विकास भएको हामीले महसुस गरेका छौँ जस्तो अनि शियर सदस्यहरू हुनुहुन्छ है महिलाहरू उहाँहरूको लागि चाहिँ तपाईँहरूले के कार्यक्रम ल्याउनु भयो जस्तै कि संस्थाले के प्रोग्रामहरू चलाएको संस्थाले त प्रोग्रामहरू चलाएको जस्तै अब सिलाइकटाइको तालिमहरू पनि दिएको छ नेपाल ट्रेनिङसँग समन्वय नेपाल ट्रेनिङ सेन्टरसँग समन्वय गरेर जस्तै अब यो पशु भेटनरी सम्बन्धीको ट्रेनिङहरू पनि दिएको छ संस्थाले त्यही नेपाली ट्रेनिङसँग समन्वय गरेर अनि त्यस्तै गरी उहाँहरूको महिलाहरूको स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गरेको छ अनि अब एउटा हामीहरू साना किसान कृषि सहकारी संस्था भएको कारणले गर्दा तरकारी खेती सम्बन्धी तालिमहरू पनि हामीले सञ्चालन गरेका छौँ उहाँहरूलाई कसरी गर्न सकिन्छ अनि एउटा जुन अब कृषि सम्बन्धी अब दुग्ध जस्तै भैँसी गाई बाख्रा एउटा उद्योग पाल्नको लागि पनि एउटा पशु बिमा तालिमहरू भन्छौँ त्यसलाई त्यस्तो कार्यक्रमहरू पनि दिएका छौँ हाम्रो संस्थाले जस्तै सिलाइकटाइका अब महिलाहरूको लागि व्यक्तिगत हुन्छ नि विकासको लागि केही कार्यक्रमहरू अब जस्तै सिलाइकटाइमा अब उहाँहरूलाई ट्रेनिङ दियो हामीले अनि उहाँहरूले आफ्नो एउटा व्यवसाय व्यवसाय गरेर बस्नुभएको हुन्छ होइन अनि त्योबाट आर्थिक आम्दानी हुन्छ उहाँको एउटा घर चलाउन सजिलो हुन्छ अनि बचत गर्न पनि सजिलो भयो त्यस्तै गरी एउटा घरमा एउटा आमा शिक्षित भयो भने घर सबै शिक्षित हुन्छ भन्ने एउटा जुन छ नि शिक्षातर्फ त्यो छ भने यता आर्थिकतर्फ पनि एउटा आमाले सबै कुरा आर्थिक कुराहरूमा पनि अलिकति पारदर्शिता घरमा त्यो भयो भने पनि अझै राम्रो हुने जस्तो सहकारी संस्थामा आबद्ध महिला र नभएका महिलामा के फरक पाउनुहुन्छ जस्तै अब सहकारी संस्थामा आबद्ध हुने महिलाहरूलाई अलिकति सहकारीप्रति भनौँ न एउटा विचार एउटा नेतृत्व विकास भएको अनि एउटा समाजमा आफूले कसरी आफूलाई उभ्याउनुपर्छ अरूले आफूलाई विभिन्न किसिमका लालचनाहरू लाउँछन् भने त्यसलाई कसरी आफूले एउटा प्रतिरोधक गरेर आफूलाई आफूमा एउटा गलत नभएको साबित गर्नको लागि उहाँहरू एकदम उहाँले त्यो नेतृत्व विकास भएको कारणले गर्दा उहाँले आफूमा त्यस्तो अत्याचार अन्याय भएको छ भने एउटा कसरी गर्नुपर्छ मैले आफ्नो लागि के गर्नुपर्छ भन्ने कुरा उहाँहरूमा त्यो विकास भएको महसुस गरेका छौँ भने सहकारीमा नबस्नुभएको दिदीबहिनीहरूलाई त्यसप्रति कुरा थाहा नै हुने भएन जब उहाँहरू सहकारीमा नै प्रवेश गर्नुहुन्न भने त्यो कुराहरूबाट त अलिकति उहाँहरू वञ्चित नै हुनुहुन्छ जस्तो आन्तरिक पक्षको कुरा गर्दा आर्थिक पक्षको कुरा गर्दा पनि एउटा सहकारीमा बस्ने दिदीबहिनीले जसरी अब कारोबार गर्नुहुन्छ बचत गर्नुहुन्छ अनि बचत गर्दा मैले कहाँबाट कसरी बचत गर्ने भन्ने एउटा उहाँहरूमा सोच हुन्छ त्यो अनुसारले उहाँले आफ्नै बचत गर्ने एउटा आफूले गर्ने खर्चमा कटौती गरेर भए पनि बचत गर्नुहुन्छ जस्तै अब सहकारीमा बस्नु भएको छैन भने बचत गर्नुपर्छ भने उहाँहरूलाई थाहा हुँदैन होइन त्यो हुनाले गर्दा पनि उहाँहरूलाई त्यो खर्चमा एउटा जुन घर चलाउने खर्चको कुराहरू हुन्छ त्यो खर्चमा पनि कटौती भएको हामीले भेटेका छौँ यो सहकारीमा नबस्ने दिदीबहिनीहरू अब त्यो चाहिँ अब उहाँहरूलाई थाहा नै हुँदैन जस्तै कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ भन्नुभयो है जस्तै कि स्वास्थ्य सम्बन्धी कृषि सम्बन्धी यस्तो तालिमहरू अथवा यस्तो कुनै हुन्छ भने शिविरहरू गर्दाखेरि चाहिँ यहाँलाई अरू संस्थाबाट पनि सहयोग मिल्छ कि आफै गर्नुहुन्छ अब जस्तै अब मैले अघि नै भने स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूमा जस्तै आँखा शिविर हामीले सञ्चालन गऱ्यौँ भरतपुर आँखा हस्पिटलबाट सहयोग पाएका थियौँ उहाँहरूले हामीलाई एउटा कार्यक्रम सञ्चालन गर्नुहोस् भनेर उहाँहरूले हामीलाई दिनुभएको थियो सहयोग गर्नुभएको थियो अनि आँखा हस्पिटलबाट डक्टरहरू आउनुभएको थियो र हाम्रै महिला साना किसान दिदीबहिनीहरूलाई चाहिँ नि शुल्क आँखा आँखा स्वास्थ्य परीक्षण गर्ने क्रममा कति सत्रजना दिदीबहिनीहरूको चाहिँ आँखाको नि मोतियाबिन्दुको अपरेसनहरू पनि भयो यसको लागि आखा हस्पिटल भरतपुरबाट सहयोग पाएका थियौँ त्यस्तै गरी बिपी मेमोरियल क्यान्सर हस्पिटलबाट पनि हामीले स्वास्थ्य सम्बन्धीको सहयोग पाएका थियौँ हामीले छब्बिसजना दिदीबहिनीहरूलाई जुन एउटा पाठ्यघर सम्बन्धी रोगको एउटा नि शुल्क अपरेसनहरू पनि गराएका थियौँ जस्तै अब सामान्य अहिले हामीले एउटा अपरेसन गर्नु भने लगभग चालिस हजारभन्दा बढी लाग्छ त्यो जुन खर्चबाट हामीले एउटा सहकारीमा बसेपछि उहाँहरूलाई त्यो सेवा चाहिँ हामीले प्रदान गर्न सफल भएका थियौँ जस्तै यो साना किसान महिला साना किसान कृषि सहकारी संस्था कथा व्यवस्थापक हुनुहुन्छ है जस्तै यो संस्थाले चाहिँ त्यहाँ त्यो क्षेत्रमा समाजमा पारेको प्रभावकारिता चाहिँ के छ प्रभाव कस्तो परेको छ समाजमा समाजमा अब कस्तो भन्नुभन्दा अब एउटा आर्थिक कारोबार गर्ने क्षेत्र हो आर्थिक कारोबार सँगसँगै सामाजिक पनि हामीले सामाजिक क्षेत्रमा पनि सहयोग गरेका छौँ जस्तै एउटा स्कुलहरूमा एउटा स्कुलको भवन निर्माण जस्तै उच्च माभि कठारमा आभीलाई पनि आर्थिक सहयोग गरेका छौँ हामीले त्यस्तै गरी दिदीबहिनीहरूलाई सोह्रवटा स्पियरहरू पनि वितरण गरेका छौँ सामाजिक क्षेत्रतर्फ पनि सहयोग गरेका छौँ जस्तै अब यस्तो बाटो काहीँ पुलहरू बनाउनु पऱ्यो भने पनि एउटा सामाजिक रूपमा सहयोग गरेका छौँ सहकारी संस्थाले जस्तै यो सहकारी संस्थामा आबद्ध नहुनुभएका दिदीबहिनीलाई चाहिँ यहाँले के भन्नु किन अबद आबद्ध हुनुपर्छ भन्नुहुन्छ आज बचत गऱ्यो भने भविष्यमा एउटा सुनौलो दिन आउँछ हिजोको अवस्थामा जो दिदीबहिनीहरू बुवा आमाहरूले जति पनि कमाउनु भयो जति पनि जोड्नुभयो तर आफ्नो लागि भनेर केही राख्नु भएन र अबको दिन भनेको त्यस्तो हुँदैन भोलि जसरी हिजो आफ्नो घर परिवारमा आर्थिक अवस्थाहरूमा आफूले गरेको खर्च रकमहरूमा कटौती गरेर राख्न सक्नुभएको भए आज हामीले गाउँघरमा हिँड्दा पनि कति बुढी घरमा बुढाबुढी आमा बुवाहरू रोएर बसिरहनु भएको हामीले देखेका छौँ त्यस्तो अवस्था नहोस् भन्नको लागि र अब यति हामीसँग अहिले बल छ भने हामीले यो अवस्थामा केही गर्नुपर्ने हुन्छ भोलि यो दिन फर्केर आउँदैन गाउँको दिनहरू फर्केर आउँदैन त्यही कारणले गर्दा बेलैमा भविष्यको लागि आफ्नो एउटा आर्थिकदेखि लिएर आफू एउटा सबल आफ्नो एउटा सबल पक्षहरूको लागि पनि सहकारी संस्थामा बस्नुपर्ने हुन्छ तपाईँको भोलि भविष्यमा बाबु एउटा सुरक्षाको लागि एउटा आर्थिक पक्षको लागि र यदि सहकारीमा बस्नुभयो भने विभिन्न देश विदेशहरू पनि एउटा जाने एउटा क्रम छ भर्खरै हामीले यो इजरायल देशको लागि चारजना किसान हाम्रै किसान शिर सदस्यहरूको छोराहरूलाई पठाएका छौँ भोलि त्यस्तो अवसरहरू आउनसक्छ भोलि जापान देशको लागि पनि आउँछ अरे भन्ने सुनेका छौँ हामीले जस्तै पछिल्लो समयमा मैला हिंसाहरू पनि एकदमै भइरहेका छन् घटिरहेका छन् घर आइसिहिंसाहरू पनि हुन्छन् है जस्तै यो सहकारी संस्थामा आबद्ध हुँदा अथवा कुनै पनि सङ्घ संस्थामा आबद्ध हुँदाखेरि चाहिँ मैला हिंसाका घटनाहरूमा पनि कमी आउँछ भन्छ नि के लाग्छ यहाँलाई अब जस्तै मैला हिंसा हुने भनेको कतिपय कुरा चाहिँ आफ्नै घरभित्रबाट हुन्छ क्या त्यो कुराहरू अनि जस्तै अब एउटा श्रीमान श्रीमतीमा सिर्मा अनमेलको कुराहरू आउँछ अब जस्तै श्रीमानलाई श्रीमतीको आवश्यकता र श्रीमतीलाई श्रीमानको आवश्यकता जस्तै समूहमा श्रीमती बस्नुभएको छ ऋण कारोबारमा श्रीमतीलाई लानु पर्यो भने श्रीमानले श्रीमतीसँग सल्लाह गर्नुपऱ्यो नि है त्यस्तो हुँदाखेरि यदि श्रीमतीसँग रिसायो भने त श्रीमानलाई त्यो सुविधा पाउँदैन त्योबाट वञ्चित हुने भयो जस्तै अब एउटा सासू बुहारीको कुरामा एउटा त्यो पनि हुन्छ यदि बुहारी यदि राम्रोसँग बस्नुभएको बसेको छ अनि सासुसम्म बस्नुभएको छ भने अनि के हुन्छ भन्दा एउटा आर्थिक कुरामा आउँछ नि जो हामी पनि एउटा आर्थिक क्षेत्रमै काम गर्ने भएको कारणले गर्दाखेरि जति पनि घरहरूमा समस्याहरू हुन्छ नि यो कतिपय कुरामा चाहिँ आर्थिकको कारणले गर्दा पनि घरमा अलिकति त्यस्तो हुन्छ त्यो हुनाले गर्दा आर्थिक पक्षमा नै अगाडि सार्नपर्ने भएपछि उनीहरूलाई त्यस्तो हिंसा चाहिँ अलि हिंसाबाट चाहिँ अलिकति सुरक्षित हुन्छ होला लाग्छ मलाई किनभने हामी कार्यक्रम बारे सरकारको अन्त्यमा आइसुकेका छौँ तपाईँको यो महिला साना किसान कृषि सहकारी संस्था कठारको चाहिँ भावी योजना चाहिँ के रहेको छ संस्थाको भावी योजना चाहिँ अब हामीले संस्थाको एउटा भर्खरै भवन माथिल्लो तलामा थप्ने कार्यक्रम भइरहेको छ त्यो भवन सञ्चालन भइसकेपछि एउटा जुन एउटा इन्टरनेट सेवा हामीमा थिएन भर्खरै हामीले जडान गरेका छौँ र भोलि त्यो <Santhe kate> इन्टरनेट सेवाबाट विभिन्न देश विदेशमा रहेका हाम्रा हाम्रै सहकारी संस्थाबाट ऋण लिएर जानुभएको दाजुभाइहरूको पैसा पनि हाम्रै संस्थामा ल्याउने एउटा योजना बनाएका छौँ भने एउटा त्यो आर्थिक पश्चर्फ त्यो छ भने अर्को किसानहरू जुन हाम्रो हाम्रो एउटा कृषि सहकारी संस्था भएको कारणले गर्दा भोलि भविष्यमा हाम्रो संस्थाले एउटा मल मल र कृषि सम्बन्धी बजार र अनि जुन कृषिमा लाग्ने औषधिहरू हुन्छ अनि एउटा अर्ग्यानिक रूपमा खेती गर्ने एउटा जुन अहिले विषादीहरूले गर्दा एकदमै डरलाग्दा विभिन्न भी किसिमको रोगहरू देखा परिरहेको छ अब अर्ग्यानिक रूपमा खेती गर्ने खेती प्रणालीहरू नयाँ नयाँ प्रविधिबाट कृषि क्षेत्रमा नयाँ नयाँ तरिकाबाट खेतीपाती गर्ने एउटा एउटा हामीले त्यो एउटा बनाउने लक्ष्य राखेका छौँ र संस्थाले अब तुरुन्तै एउटा त्यो मल र कृषि अर्ग्यानिक मलहरू र विभिन्न किसिमको त्यो गर्ने एउटा लक्ष्य पनि राखेको छ भने आफ्नो ऋण से लिने सेर सदस्यहरूलाई से भोलिको लागि जस्तै अब बोनसको कुराहरू छ हाम्रो संस्थाले वर्षै नै बोनस वितरण गरिरहेको छ र उहाँहरूको लागि अझै विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू अनि उहाँहरूलाई राम्रो तुरुन्त तत्काल फाइदा दिने कार्यक्रमहरू पनि सञ्चालन गर्ने एउटा लक्ष्य राखेको छ हुन्छ यहाँको संस्थाको भावी यो सना पुरा होस् है हाम्रो शुभकामना अब मैले भन्न केही छुट्याएको र यहाँलाई भन्न मन लागेको केही छु भने भन्नुहोस् त्यस्तो त खै त्यस्तो लाग्दैन केही छुटेको छ जस्तो लागेको छैन ठिकै छ अर्को कुनै दिनमा मौका दिनुभयो भने फेरि राखौँला हुन्छ आजको लागि धन्यवाद उहाँ हुनुहुन्थ्यो महिला सान कृषि सहकारी संस्था तथाकथार्की व्यवस्थापक पूर्णमा अधिकारी तिमी यहाँलाई धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आइदिनु भयो कुराकानी गरिदिनु भयो धन्यवाद यस लोकप्रिय रेडियो अर्पणबाट मलाई पनि एउटा बोल्ने मौका दिनुभएकोमा यो रेडियो अर्पण टिमलाई नै र विशेष गरी अब उद्घोषकज्यूलाई र आगामी दिनहरूमा पनि यस्तो यस्तो कार्यक्रमहरू एउटा बोल्ने अवसर दिनुहुन्छ भन्ने आशाका साथ र यो सम्पूर्ण टिमलाई एउटा विजयादशमी तथा दिपावलीको शुभकामनाको साथ बिदा हुन्छु हस्त नमस्कार महिला साना किसान कृषि सहकारी संस्था कठारकी व्यवस्थापक पणमाधिकारीसँगको कुराकानी सँगै आजको लागि कार्यक्रमबारे सरकारको हामीले किन अन्त्यमा रहेका छौँ यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि कक्षका रिजनलाई पनि हार्दिक आभार प्रकट गर्दै तपाईँको आफ्नै साथी म पनि सुटिन्छु नमस्कार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 प्रत्येक शनिबार बिहान नौ तिस बजे स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर लोक बहादुर प्रत्येक शनिबार दिउसो एक बजे हार जोडनी मेरुदण्ड तथा नशा रोग विशेषज्ञ डाक्टर सेवा र प्रत्येक मङ्गलबार दिउँसो एक बजे हार जोडनी मेरुदण्ड तथा नशा रोग विशेषज्ञ डाक्टर सुदीमा बैठे प्रत्येक शनिबार बिहान एघार बजे पेट छाती मुटु तथा मृगोला रोग विशेषज्ञ डाक्टर कमल दुवारी योन तथा छाला रोग विशेषज्ञ डाक्टर सेवा प्रत्येक शनिबार एघार त्येक शनितचाप तथा डाक्टर महेन्द्र अग्रहरू एवं प्रत्येक दिन फिजिसियन आँखा तथा दन्तरोग विशेषज्ञ जाँच गर्ने जानकारी गराइन्छ सम्बन्धित बिरामीहरूले समयमा नै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्कम साईराम अस्पताल प्राली रत्नगर दुई टाडी फोन शून्य छपन्न पाँच एकसठी नौ सय छैसठी शून्य